र्पणनेट्लु सुनिरहनु भएको छ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन शुरू गरिएको छ भोलि परेको दिवसको अवसरमा आजबाट सोह्र गतेसम्म विभिन्न कार्यक्रम शुरू गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले जानकारी जिला समिति चितवन को नेतृत्व में रहकर गणतंत्र दिवस समारोह समिति ने आज बिहान भरतपुर अस्पताल का तीन सय बिरामी फलफूल वितरण कर उदघाटन कर पंद्रह गते नारायणगढ़ को पुलचोकदी भरतपुर को कोटी हो जिला वििकास समिति को भवन समय दौड़ प्रतियोगिता सोलह गतें कर्मचारी और व्यवसाय बीच मैत्रीपूर्ण फुटबल प... फुटबल प्रति कार नारायणी नदी किनार गणेशान भरतपुर तीनखोले गुम्बा भरतपुर लगात का स्थान में विशेष सरसफाई अभियान संचालन करीपावली आग्रह समिति ज कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरले काठमाडौँपछि पहिलो पटक चितवरमा अनलाइन सेवा सञ्चालन गरेको आज नारायगमा आयोजित कार्यक्रममा जानकारी गराइएको छ कम्पनी दर्ताका लागि सहजता प्रदान गर्ने र प्रयोगकर्ताको संख्या बढाउने उद्देश्यका साथ अनलाइन सेवा सुचारू गरेको कार्यालयले जानकारी दिएको हो कम्पनी दर्ता गर्नका लागि काठमाडौँ पुग्नु नपर्ने र घरिबाट नै दर्ता गर्न सकिने हुँदा सुसेवा प्रभावकारी हुने उद्योग व्यवसायीहरूले बताएका छन् व्यवसायीहरूलाई सहज बनाउने भन्दै रजिस्टारको कार्यालयले कम्पनी दर्ता गर्नका लागि आवश्यक फारम र कागजात इन्टरनेटबाट नै पठाउन सक्नुका साथै आफ्नो कम्पनीको बायोडाटा समेत इन्टरनेटबाट नै पठाउन सक्ने गरी अनलाइन सेवा सुरु गरेपछि व्यवसायीहरू लाभान्वित भएको पनि कार्यक्रममा बताइएको छ कार्यक्रममा कम्पनी दर्ता गर्दा रजिस्ट्रारको कार्यले जानुपर्ने झन्झट मुक्त हुने भ्रष्टाचार न्यूनीकरण हुन सहयोग पुग्ने विश्वास समेत व्यक्त गरिएको छ कार्यक्रममा बोल्दै कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्टार शङ्कर अर्यालले सूचना का प्रविधिको विकास सँगै मागलाई मध्यनजर गर्दै यो सेवा सुरु छ, एक लाख चौदह हजार वा कंपनी कंपनी ने दर्ता का लागी क्षमताले नभ्याउने हुँदा यो सेवा सुरु गर्नु परेको उहाँले बताउनु भएको हो इन्जिनियर सशन्त जङ नेवाङले कार्यपत्र प्रस्तुत गर्दै काठमाडौँमा माघ पच्चिस गतिबाट नै अनलाइन सेवाको सुरु भइसकेको र हालसम्म अस्सीवटा कम्पनीले सो सेवाबाट कम्पनी दर्ता गरिसकेका छन् भने एक हजार कम्पनीले सो सेवा लिने क्रममा रहेको बताउनु भएको छ कम्पनी रजिस्ट्रार कार्डले त्रिपुरेश्वरका रजिस्ट्रार सङ्ग्रहालयको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य नेपाल उद्योग वाणिज्य महासङ्घका उद्योग समिति संयोजक दिनेश श्रेष्ठ डेपुटी रजिस्टार तयनाथ अधिकारीले अनलाइन सेवाको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा जानकारी गराउनु भएको थियो कार्यक्रम कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरको आयोजना तथा उद्योग वाणिज्य सङ्घ चितवनको सह आयोजनामा भएको कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराई वरिष्ठ उपाध्यक्ष कल्याण जोशी लगायतले बोल्नु भएको थियो सामुदायिक विद्यालयको शैक्षिक नतिदा न नतिजा खस्किँदै गएको भन्ने जनगुनासो आइरहेका बेला पूर्वी एक राष्ट्रिय प्राथमिक विद्यालय उत्कृष्ट बन्दे आएको छ कठार गाविस सा चार शान्ति बजारमा रहेको सो विद्यालयले स्थानीय स्रोत केन्द्रमै उत्कृष्ट बन्दे आएको हो यसअघि भण्डारा र हाल स्रोत केन्द्र स्रोत अन्तर्गतका उन्तिसवटा विद्यालय मध्ये उत्कृष्ट बन्दे आइरहेको विद्यालयका प्रधान बाबुराम श्रेष्ठले बताउनु भएको छ स्रोत केन्द्रको मूल्याङ्कनमा विद्यालय अहिलेसम्म आठ पटक नमुना समेत बनिसकेको श्रेष्ठको भनाइ छ विद्यालयको आर्थिक आमी नभए पनि दाताहरू र अभिभावकहरूबाट आउने रकम नै आर्थिक स्रोत भएको विद्यालयका शिक्षक लेखराज खरेलले अद्यालय को शैक्षिक तथा भौतिक सुधार काठमंडो आइकन राउंड टेबल सेंवेन संस्था करीब दस लाख सहयोग समाजसेवी राजेन्द्र बुर्ला कोटी के अंग्रेजी मध्यम का पुस्तक निःशुल्क सहयोग आइकन के दुई कोठी भवन निर्माण का खाल निर्माण में तीन लाख फर्नीचर ला एक लाख रेढ़ ला, लाख बराबर को पोषाक सहयोग शिक्षक धरेलले बताउनु भएको छ यसैबीच राष्ट्रिय प्राथमिक विद्यालय शान्ति बचारलाई आइकन र समाजसेवी बोर्लाकोटीबाट सहयोग आएको पोसाक र पुस्तक विद्यार्थीहरूलाई आज वितरण गरिएको छ विद्यालयमा आयोजित एक कार्यक्रमका बिच आइकनले दुई वर्षका लागि पोसाक र बोर्लाकोटीले एक सय विद्यार्थीलाई सहयोग आएको पुस्तक वितरणले गरिएको हो कार्यक्रमका प्रमुख अतिथि विद्यालय निरीक्षक गोपाल प्रसाद भण्डारीले विद्यार्थीलाई पोसाक र पुस्तक वितरण गर्नुभएको थियो साथै सोही कार्यक्रममा निवृत्त भएका शिक्षक पशुपतिनाथ थपलियाला विधायी तथा हालै सरुवा भइआउनुभएका शिक्षकले ख्रास धरेललाई स्वागत गरिएको थियो त्यस्तै गएको दस महिना निशुल्क अध्यापन गराइने स्थानीय दिपेज पाण्डेलाई पनि सम्मान गरिएको थियो कार्यक्रममा स्थानीय समाजसेवी राजेन्द्र बोर्लाकोटी शान्ति बजार प्राथमिक कोषका अध्यक्ष बालकृष्ण प्रेदी विद्यालयका प्रधानध्यापक बाबुराम श्रेष्ठ शिक्षक अभिभावक संघका अध्यक्ष सुन्दर मैनाली शिक्षक तेजप्रसाद पाण्डे लगायतले बोल्नु भएको थियो कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्बर पाण्डेको अध्यक्षतामा भएको थियो जिल्लाका प्रहरी कार्य रत्नगरमा हालै सरू भई आउनुभएका प्रहरी निरीक्षक केदार पन्तलाई सामुदायिक सेवा केन्द्रले आज स्वागत गरेको छ केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीले पुष्प गुच्छाद्वारा प्रहरी निरीक्षकलाई स्वागत गर्नु हो स्वागत कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी निरीक्षक पन्तले पूर्वी चितवनमा लागु असुत र कार्ड केही व्यक्ति संलग्न भएको जानकारी पाइएकाले पहिलो काम यसलाई नियन्त्रण गर्ने बताउनु भएको छ आफूलाई गोप्य सूचना दिने व्यक्तिको नाम पनि गोप्य राखेर विकृति विसङ्गीतिलाई हटाउन सबैले सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो सेवा केन्द्रका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रकै के उपाध्यक्ष मायादेवी खतिवडा श्यामबराल रमा रेग्मी पार्वती नेौपाने रामचन्द्र पौडेल लगायतले स्वागत मन्तव्य राख्नु भएको थियो आज अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवस नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठीले महिला प्रजनन अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरेको छ महिला स्वास्थ्यको क्षेत्रमा सरकारका यस्ता प्रतिबद्धता हुँदाहुँदै पनि महिलाको प्रजनन स्वास्थ्य अधिकारको अधिकार रूपमा स्थापित भइसकेको भने छैन अझै पनि नेपाली समाजमा महिलाहरूले आफ्नो प्रजनन स्वास्थ्य अधिकारको निर्णय स्वतन्त्र रूपमा गर्न सक्ने वातावरण निर्माण भइसकेको छैन यसैबीच सहकर्मी सम्झना श्रेष्ठले नेपाल परिवार नियोजन संघ का सभापति दीपक कुमार राणासँग प्रजनन अधिकारका विषयमा कुरा गर्नुभएको छ सर आज चाहिँ अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवस महिलाको प्रजन स्वास्थ्य अधिकार भन्नाले चाहिँ के कस्तो अधिकारलाई बुझ्न सकिन्छ महिलाको चाहिँ स्वास्थ्य प्रजन स्वास्थ्य सम्बन्धी कुराहरू चाहिँ विकास भएको भन्ने कुरामा चाहिँ पूर्ण रूपमा नभए तापनि नेपालको परिस्थिति हेरिकन सबै कुराको यो महिलाको स्वास्थ्य विकासमा प्रजन स्वास्थ्य विकासमा चाहिँ विकासै भएको मान्न सकिन्छ सर के कस्तो कस्तो कस्तो अधिकारहरू चाहिँ रहेका हुन्छ नि अब अधिकारको विषयमा महिलाहरूले आफ्नो यौन तथा प्रजन स्वास्थ्य विषयमा चाहिँ पूर्ण रूपमा अधिकार पाएको छ जस्तो मलाई लाग्छ हाम्रो परिवार नियोजन सङ्घ चितवन शाखा अन्तर्गतको चितवनमा महिलाहरूले पाउने पूर्ण अधिकार कानूनको प्रावधानभित्र रहेर कानूनको दायराभित्र रहेर पाउने अधिकार पूर्ण रूपमा पाउनु भएको छ सर अब यो महिलाहरूले चाहिँ गर्वपतन गराउने अवस्था चाहिँ कस्तो रहेको छ महिलाहरूको गर्भपतन स्वास्थ्यले नदिएको खण्डमा अथवा आफूले नचाहेको खण्डमा आफूले प्रेग्नेन्सी हुन नचाहेको खण्डमा अथवा प्रेग्नेन्सी भइहाले पनि परिस्थिति त्यो प्रेग्नेन्सीबाट चाहिँ आफू क्लिन हुनको लागि परिस्थिति बस क्लिन हुनुपर्ने भएमा कानुनको प्रावधानभित्र रहेर चाहिँ हाम्रो गर्भवत गराउन नपाइने अब तपाईँको कानुन भन्दा कानुनले दिएको दायरा भन्दा बाहिर अथवा धेरै महिनासम्मको धेरै महिनासम्मको होइन हाम्रोमा चाहिँ हामीले पाएको अधिकार भन्दा बढी चाहिँ दिनसम्मको अथवा महिनासम्मको अवधि भन्दा बाहिरको कुराहरूमा चाहिँ हामीले चाहिँ गर्भवधन गराउन सक्दैनौँ त्यो कानुनको त्योभन्दा माथिको गर्नु पर्यो भएदेखि तपाईँको चाहिँ त्यो विशेष रूपले गभर्मेन्टको अफिसमा अथवा परिवार नियोजन सङ्घभन्दा बाहिरको चाहिँ गभर्मेन्टको हस्पिटलहरूमा चाहिँ सम्पर्क राख्नुपर्ने हुन्छ हामीले चाहिँ त्यो क्राइटेरियाभन्दा बाहिर गएर हामी गराउन सक्दैनौँ महिलाको प्रजनन स्वास्थ्य अधिकार चाहिँ अधिकारको रूपमा स्थापित भइसकेको छ त महिलाको प्रजन स्वास्थ्य सम्बन्धमा पूर्ण रूपमा अधिकार भइसकेको छ समग्र भन्नुपर्दा महिलाको प्रजन अवस्था चाहिँ यहाँले कस्तो देख्नुहुन्छ महिलाको प्रजन अवस्था चाहिँ नि मैले अहिलेसम्म धेरै प्रतिशतमा चाहिँ मैले राम्रै देखेको छु अब कोही कोही कोही चाहिँ अलिकति विकृति पनि भएको होला अब त्यो कुराहरू पनि हामीले त्यसरी भन्न पनि पाइँदैन र अर्को कुरा यो पूर्ण रूपमा चाहिँ एकदम पूर्ण रूपमा चाहिँ यो अति गोप्य हुन्छ र यो कुराहरू हाम्रो अब परिवारसँग डक्टर नर्स हाम्रो कर्मचारीहरू सबै हुन्छ त्यो त्यहाँ पनि खलनाले त्यस्तो गर गरायो भन्ने विकट चाहिँ हामीसँग हुँदैन जस्तो महिलाको प्रजन अवस्थामा चाहिँ के कस्तो त्यो समस्याहरू चाहिँ देख्नु भएको छ समस्या भनेर तपाईँको अनुच्छा नहुँदा नहुँदै प्रेग्नेन्सी भएको होइन अनि कतै तपाईँको त्यो रेप केसमा परेको बलजबतीकरणहरूमा हाडनाहरूमा अथवा रोगको कारणले गर्दाखेरि प्रेग्नेन्सी हुन नसक्ने प्रेग्नेन्सी भएको अथवा प्रेग्नेन्सी हुँदा भइसकेपछि महिलालाई नै खतरा हुने अवस्थामा अथवा यस्तै उहाँहरूको आवश्यक काम कार्यमा बाधा पर्न गएको अवस्थामा उहाँहरूले इच्छा गरेको इच्छा भएमा महिलाको इच्छा अनुसार हामीले चाहिँ कानुनी प्रावधान भित्रमा रहेर हामीले चाहिँ गभर्मेन्ट कानुनी प्रावधान भित्र रहेर हामी एब्रोसन गराउँछौँ सरकारले बाहेक ठाउँबाट पनि यो एब्रोसन गराइन्छ होइन अब त्यो गराउन नपाउने हो कानुनले गराउन नपाउने भने सूचीकृत गरेको छ तर कहीँ यस्तो गराउने चलन पनि आएको छ र त्यो कुनै काण्डमा त्यस्तो रिपोर्ट नालिस भएमा त्यो गराउँछ व्यक्ति वा गराउने संस्था चाहिँ तपाईँको कानुनी प्रावधानमा भन्दा बाहिर गएको हुनाले उहाँहरू सजाएको भागीदार पनि हुन्छ सोभि निर्वाचनको पूर्व सन्ध्यामा अनि राष्ट्र विय क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसले सोभियु निर्वाचनका लागि संगठनका तर्फबाट मनोनयन घोषणा गरेको छ नेकपा माओवादी निकट विद्यार्थी संगठन अनि आज एक कार्यक्रमका बेस मनोनयन घोषणा गरेको हो कार्यक्रममा संगठनले आगामी सोभियु निर्वाचनका लागि अध्यक्ष पदका प्रत्याशीको रूपमा रमेश नेउपाने सचिव र कोषाध्यक्ष पदका प्रत्याशीको रूपमा क्रमशः प्रता पौडेल सोमनाथ अधिकारीको नाम घोषणा गरेको हो कार्यक्रममा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रीय सदस्य एवं तामसालिङ राज्य सेक्रेटरी अनिल शर्मा विरहीले राष्ट्रिय स्वाधीनता आजको मुख्य मुद्दा भएको बताउनु भएको छ साथै उहाँले सुबियो निर्वाचनबाट सक्षम र सबल नेतृत्व चयन गर्न समेत विद्यार्थीहरूलाई आग्रह गर्नुभएको छ कार्यक्रममा बोल्दै अनि राष्ट्र ब्यू क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं ताम्सलिङ इन्चार्ज लालबहादुर तामाङले सुब्यौं शैक्षिक विकृतिको विरूद्ध भएको बताउनु भएको छ साथै कार्यक्रममा सामाना सांस्कृतिक परिवारले विविध सांस्कृतिक कार्यक्रम तथा पर्सन समेत प्रस्तुत गरेका थिए विद्यालय र यसको आसपासमा हुने दुर्घटनालाई लक्षित गरी चितवनका सामुदायिक विद्यालयहरूमा प्राथमिक उपचारका लागि सहितको किट बाकस वितरण गरिने भएको छ देशमा नै पहिलो पटक नेपाल सरकारले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत देशभरसहित चितवन में प्राथमिक उपचार किट विन लगे जिला स्वास्थ्य कार्य चित प्रमुख नपरोतना अभिवृद्धि का साथ चितवन में चरण में चितवन में रहकर तीन सौ एक विद्यालय मध्य दुई सी सामुदायिक विद्यालय में प्राथमिक उपचार किट विन होने जनस्वास्थ्य निरीक्षक दुर्गा दत्त चापाक जानकारी दिन सु प्राथमिक उपचार किट बाकसमा कैंची फोरसेब र डीचर थर्मिटर नेलकट र पेन्ट्रो साबुन यो ओटार वटा र ब्याट्रीसहित बाह्रवटा सामग्री राखिनेछ यस्तै ज्वरो आएमा झाडा पखला लागेमा पेट दुखेमा बान्त भएमा आँखा दुखेमा लगाउनेसहित सातवटा औषध र मेडिकल ग्लोभ ब्यान्डेजसहित दस प्रकारका विभिन्न सामग्री र सात प्रकारको चोटपटकमा लगाउने मलम राखेर रा सु बाकस विद्यालयमा पठाइने कार्यालयले जनाएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरिमा गइराती दुईवटा ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् खैरिनी दुई सिमल टाढी नमुना पेट्रोल पम्प अगाडि बिग्रिएर मर्मत गर्दै गरेको ना एक दुई नम्बरको ट्रकलाई पूर्वबाट आउँदै गरेको ना चार नम्बरको ट्रकले राति साढे दस ठक्कर दिँदा दुर्घटना भएको हो आठ छत दु नंबर को ट्रक मरमत कर सोई ट्रक का सह चालक तनहू भिरी कोट छकोट का वर्ष बीस का किशबहादुर था को मृत्यु चालक तनहु दमौली का गणेशबहादुर थापा घाइते भ भएको इलाका प्रहरी कार्यले खैरेणीका सहायक प्रहरी निरीक्षक उमानाथ आचार्यले जानकारी दिनुभएको छ दुर्घटनामा सहचालकको घटनास्थल मृत्यु भएको थियो घाइते भएका चालक थापाको पुरानो मेडिकल कलेज भरतुरमा उपचार भइरहेको छ ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेको छ अखिल नेपाल महिला सङ्घ रत्नगरको घरदैली अभियान अन्तर्गत आज रत्नगर तिनको सिद्धेश्वरी टोलमा अखिल नेपाल महिला सङ्घको टोल समिति गठन कर जिल्ला सदस्य तथा ओडाइन्चार्ज मेनागिरी के अध्यक्षता तथा अखिल नेपाल महिला संघ रत्नगर की अध्यक्ष एंजिला कुंवर को अध्यक्षता में बेला उमा कटिल को अध्यक्षता में पंद्रह सदस्य टोल समिति गठन हो समिति के उपाध्यक्ष में देवकी दुआड़ी सचिव में इंदिरा थपलिया कोषाध्यक्ष में विमला अर्यल कार मंजू ढुंगना रहने भाग यदस्य नीरा गोमा तिवारी मुना रिजाल सरिता ढकाल पूर्णमाया श्रेष्ठ मया ड ढुङ्गेल विष्णु ठकुरी सुमाया गुरुङ र गुरु र जानुका खतिवडा र पार्वती पुडासैनी रहनु भएको छ कार्यक्रममा नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य लोककुमारी बस्दाकोटीले शुभकामना मन्तव्य राख्नु भएको थियो नेपाल विद्यार्थी सङ्घ बालकुमारी कलेजले एक विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले अनावश्यक माग राखी निर्वाचन कार्यमा गरेको तालाबन्दीप्रति नेभी सङ्घको ध्यान आकर्षण भएको जनाएको छ विद्यार्थीको आफ्नो मत नेतृत्व चयन गर्ने प्रजातान्त्रिक पद्धतिमाथि हस्तक्षेप भएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ सचिव लक्ष्मीप्रसाद सापकोटाद्वारा अस्ताक्षरी विज्ञप्तिमा चाँडो समस्या समाधान गरी निर्वाचन कार्यतालिका अनुसार प्रक्रिया अगाडि बढाउन सम्बन्धित पक्षसँग आग्रह समेत गरिएको छ अब पालोर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ रेग्मी नेतृत्वको सरकारको विकल्प खोज्नु मुलुकको लागि अर्को दुर्घटना निम्ताउनु हो भन्ने माओवादी अध्यक्ष प्रचण्डको भनाइमा तपाईँ के भन्नुहुन्छ ए यो अवस्थामा हुन पनि सक्छ बी आकाशे झारे जस्तो समर्थन गरे त श्री घमण्डी अभिव्यक्ति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 खबर को ये बेला नारायणगढ़ हिटौड़ा सड़क खंड खुली नारायणगढ़ मोगलिन मोगलिन नौबीसी काठमंड सड़क खंड मोगलिन दमौली पोखरा सड़क खंड रंगी बुटोल सड़क खंड खुला हमीर संबंधित ठाकुर ट्राफिक काली बाटो प्राप्त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 पालो सामुदायिक आवाज को संविधान बन न सक संविधान सभा विघटन आज एक वर्ष पूरा दुई वर्ष अवधि रही संविधान सभा को, को पटक पटक चार वर्ष पुरा संविधान जारी होने सकते सत्ता राजनीति में केन्द्रित होने दलहर का कारण संवधान सभा विघटन भेजे कतिपय जेठ चौदह गतिला कालो दिन को रूप में समेत परिभाषित कर दोसों संवधान सभा को निर्वाचन करने दल को तैयारी ट संविधान जारी होने कई ग्यारंटी छे इसी में सर्वसाधारण के सुन उन्नी आवाज सामुदायिक आवाज में जस्ता को तस्तुक आवाज यो अघिल्लो संविधान सभाले जुन संविधान बनाउनु पर्थ्यो संविधान बनाउन सकेन राजनीतिक हिस्सादानी र नेताहरूको चाहिँ नि के अरे सत्ता र पदलोता कारणले गर्दाखेरि संविधान सभा नै विघटन भएर संविधान बनेन अब बन्ने संविधान सभाले संविधान पर बनाउनु पर्छ र बन्नुपर्छ संविधान सभा बाहेक अर्को विकल्पबाट संविधान बन्नु हुँदैन संविधान सभाले संविधान बनाउनुको लागि मूलभूत विषयमा चाहिँ सबै पार्टीको बिचमा एकता भएर यो विषयमा मूलभूत विषयमा एकता भइसकेपछि संविधान बन्छ वर्तमान समयमा संविधान सभा जुन बन्नेवाला छ दोस्रो हाम्रो यो संविधान सभामा म पक्कै पनि विश्वस्त छु किनभनेदेखि यहाँ तपाईँको मेन कुरो हाम्रो नेपालको स्थितिमा अहिले नेताहरूको चलखेल भन्दा नयाँ युवाहरूको चलखेल बढी भएको छ जसले गर्दा हाम्रो देशको स्थितिलाई सुधार्न देशलाई अगाडि बढाउनको लागि नयाँ संविधान सभाको दोस्रो चुनाव सुरु चुना हुँदैछ त्यसले गर्दा यसमा म बहुत खुसी छु मलाई लाग्छ कि यो सफल पक्कै पनि हुनेछ नेपाली जनताहरूको लागि एकदम नराम्रो नेताहरूले नै ने गरेका हुन् सम्पूर्ण पार्टी दलहरूले गरेका हुन् र अब हुन्छ भनेर नेताहरूले बोलिरहेका छन् बैठकहरू बसिरहेका छन् त्यसमा पनि तिन चार दल मात्रै बसेर यो सम्पन्न हुन गाह्रो देखेको छु मैले र संविधान सभाको चुनाव भएन भने हाम्रो यो देशको लागि कुनै पनि कुराहरू विकास निर्माणदेखि लिएर कुनै पनि शैक्षिक गुणस्तर गरिबहरूका दुखेसाहरू कुनै पनि कामहरू सम्पन्न हुन सक्दैनन् भन्ने मलाई महसुस भइ भए भइरहेको छ पहिला संविधान सभाको चुनाव बन्थ्यो भने भनिसक्थ्यो अवश्य बन्दैन किन बन्दैन त भन्दाखेरि नेताहरू सही ठाउँमा बसेका छैनन् उनीहरूलाई कुर्ची चाहिएको छ मान चाहिएको छ उनीहरूलाई त्यति भए उनीहरूलाई पुग्छ जनतालाई केही हेर्नु उनीहरूले जनता यसै भोरमा परिरहेका छन् जनताले केही खाना पाएका छैनन् निजी रोटी केही दुःख आफ्नो ठाउँमा छ उनीहरूलाई नै सेवा गर्दाखेरि हाम्रो चाहिँ बिहाल भयो अन्तिममा पुनः एउटा स्थानीय समाचार आज योगज्योति युवा क्लब पिप्लेको आयोजनामा भएको रक्तदान कार्यक्रम क्लबका अध्यक्ष विश्वराम सेराईको अध्यक्षतामा सम्पन्न भएको छ वरिष्ठ समाजसेवी श्यामसुन्दर उप्रेतीको प्रमुख आतिथ्यमा भएको उक्त रक्तदान कार्यक्रममा पैंसठीजना पुरूष र आठजना महिला गरी जम्मा तिहत्तर जनाले रक्तदान गर्नुभएको थियो हमी स्थानीय समाचार को अंत्य में गांव में घटना दुर्घटना भैया अभी सावजनिक चो का विषय में कई कार्यक्रम को आयोजना भाई समझू हमीर समझने फोन नंबर हो शून्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस फ्याक्स नम्बर शून्य छप्पन्न पाँच इमेल इन्टरनेटको सुविधा छ भने पनि इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना रेडियो अर्पण न्युज एट जिमेल डट कम त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार